लागि लागि ट लावले संक्रान्ति देशभर आफन्तको साथ रमाइलो गरी मनाइँदै उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व आजबाट फेरि एमा उक्ष प्रसन्नले सम्हाल्ने पदय विवाद विस्तारित बैठकबारे छलफल ए माओवादी को पदाधिकारी बैठक बस्ते संविधान सभा चुनाव को तैयारी और संगठनात्मक संरचना का विषय में छलफल नेकमा बैठक दोस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 अब समाचार विस्तारमा आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदैछ सौरमा अनुसार सूर्य दक्षिणतिर शरीर ठिक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ कृषि प्रधान देशमा मानुखाइ मरियो उब्जाउने भने कथनअनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकेत किसानले हिलो मैलो घर परिवार आफन्तको साथ रमाइलो गरी भोज खाने चलन छ असार हिलोको कारण फैलिन सक्ने रोगबाट जोगिन लोतो फाल्ने उद्देश्यले यो पर्व मनाउन थालिएको हो आज कागती नेबुवा अम्बा अनार नास्पाती आदि फलफुलहरू छोडाएर कन्डारक नामक राक्षसको पूजा गनाले दाद लोतो खटिरा जस्ता चर्मरोगको प्रकोपबाट बस्न सकिने विश्वास गरिन्छ कुकुर डाइडो काग भलायो कु... कुरिलो पानीसरो पुरेनी गलेनी लगायतका औषधीय वनस्पतिहरू बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगोल्टोबाट लुतो फ्याँक्ने चलन छ लुत्ो फ्याँक्दा नाङ्लो छटाउने शङ्ख फोक्ने घण्ट बजाउने अनि ढेक्कै कोटेर एकछिन घरको ढोका बन्द गर्ने चलन पनि रहेको छ एकीकृत एक नेकपा माओवादीले पार्टीभित्रको पदीय विवादलाई चुनावसम्म थात्यू राख्ने तयारी गरेको छ विकल्पमा जाँदा थप विवाद आउने र चुनावी कार्यक्रममा असर पर्ने भन्दै आइरहेको बाहेक पदविभाजन नगरी चुनावमा जाने तयारी भइरहेको एक नेताले जानकारी दिनुभयो प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि एउटा विकल्पको रूपमा त्यसलाई अघि सारिएको बताउनु भयो विवाद र विस्तारित बैठकबारे छलफल गर्न एकीकृत माओवादीको पदाधिकारी पूर्व स्थायी सदस्य तथा ब्युरो प्रमुखहरूको बैठक आज पनि बोलाइएको छ दिउँसो तीन बजेपछि पार्टी केन्द्रीय काले पृष्ठ टाढा कोटेश्वरमा बोलाइएको बैठकमा विस्तारित बैठकका एजेन्डामा छलफल केन्द्रित रहनेछ प्रवक्ता सापकोटाले अहिलेसम्म तीन बजेको लागि बैठक तय भएको तर उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्न भने बस्न सके बताउनुभयो विस्तारित बैठकमा विवाद मिलाउनु अघि उच्चतका नेताहरू बीच सहमति गर्ने प्रयासमा एकीकृत माओवादी लागेको छ नेकपा ने एमाले संविधानसभा चुनावको तयारी र सङ्गठनात्मक संरचनाका विषयमा छलफल गर्दैछ केन्द्रीय कमिटी बैठकमा पेस गर्ने कार्ययोजना लगायतमा अन्तिम रूप दिन सचिवालयको बैठक बस्दैछ अहिले केही बेरमा पार्टी कार्य बलकोमा बस्ने बैठकमा मुख्यत संविधानसभा निर्वाचन र केन्द्रीय कमिटी बैठकका लागि तय गरिने एजेन्डामा छलफल हुनेछ सचिव युवराज गेवलीले एमाले सङ्गठनको स्वरूप पनि फेर्न खोजेको र निर्वाचनको तयारी पनि गर्नुभएकाले बैठक त्यसैमा केन्द्रित हुने बताउनुभयो विधानसभा निर्वाचन चलाक अभियान को समीक्षा सहित थप कार्यक्रम तय कर उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व आजबाट फेरि एकीकृत नेकपा माओवादीले छ एकीकृत माओवादी अध्यक्ष पुष्पकमल धार प्रचण्डले आजबाट समितिको नेतृत्व सम्हाल्नु हुनुभएको हो समितिको पहिलो नेतृत्व पनि अध्यक्ष प्रचन्नले नै गर्नुभएको थियो आज नेतृत्व सम्हालेपछि बैठक बसाल्ने तयारी भइरहेको उहाँको निजी सचिवालयले जनाएको छ नेकपा लगायत असन्तुष्ट दलहरूसँग गर्ने वार्ता हिजो समिति र सरकारका तर्फबाट पठाएको पत्र लगायतका विषयमा छलफल गर्न बैठक स्ने तयारी छ बैठकको समय भने तय भइस नसकेको प्रचण्डका सहयोगी शिव खकुरेले जानकारी दिनुभयो दाङमा बाढी पहिरोमा परे दुईजनाको ज्यान गएको छ तुलसीपुर घोराई सडकमा पर्ने ज्वारखोलामा आएको बाढीमा परी हिजो बेपत्ता भएका बेजौरी गाविस आठ निवासी चहरु चौधरी आज बिहान मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्य तुलसीपुरले जनाएको छ चौधरी बेजौरी गाविस कोडा नम्बर सातको भालुवा भन्ने स्थानमा मृत अवस्थामा फेला पर्नु भएको प्रहरी निरीक्षक प्रकाश डाङ्गीले जानकारी दिनुभयो त्यसै गरी राजमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको सिमानामा पर्ने चोरखोलामा गएको पहिरोमा प्रहरी पहिरोमा परिप्रही सहायक निरीक्षक वेदराम चौधरीको ज्यान गएको अञ्चल प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ रोल्पाको होलेरी इलाका प्रहरी कार्यालयमा दरबन्दी भइहाल रोल्पाकै जुगा र प्रहरी चौकीमा कार्यरत चौधरीको सडक नजिकै शौच गर्ने क्रममा सडक माथिबाट आएको पहिरोले पुरेर ज्यान गएको अञ्चल प्रहरी, प्रहरी प्रमुख उत्तम कुमार सिंहले जानकारी दिनुभयो सडकमा ठुलो मात्रामा पहिरो गएपछि दाङ सल्यान सडक खण्ड हिजोदेखि नै अवरुद्ध छ सडक अवरुद्ध हुँदा सबै यात्रुहरू बाटोमा नै बाध्य भएका छन् मतदाताहरूको संख्या घटेको देखिएपछि निर्वाचन आयोग नाम दर्ता गराउने समय बढाउने नबढाउने छलफलमा जुटेको छ हिजो सारमा शान्तसम्म नाम दर्ताको औपचारिक समय सकेपछि लाखौँ मतदाताको नाम छुटेकाले त्यसको अध्ययन गरिने आयोगले जनाएको छ आयुक्त अयोध्या प्रसाद यादवले छुटेको मतदाताहरूको बारे अध्ययन गरिने बताउनु भयो कति मतदाताहरू किन छुटे त्यसको अध्ययन गरेपछि थपसमय थप गर्ने नगर्ने भन्ने विषयमा निर्णय लिने उहाँले बताउनुभयो आजबाट छलफल गर्छौँ थप्ने अवस्था आए थप्छौँ उहाँले भन्नुभयो अहिलेसम्म नथप्ने निष्कर्ष हो तर हेरौँ के हुन्छ निर्वाचन आयोगले मतदाता नाम दर्ता गर्न दिएको अन्तिम समय एक करोड एक्काइस लाख उन्नाइस हजार सात सय छजनाले मात्र नाम दर्ता गरेका छन् सो सङ्ख्यामा केही वृद्धि हुन सक्ने आयोगले जनाएको छ पचहत्तरवटै जिल्लाको सम्पूर्ण विवरण आउँदा छुटफुट केही बढ्न सक्छ रुजु गर्ने काम भइरहेको छ आयोग प्रवक्ता वीरबहादुर राईले भन्नुभयो निर्वाचनको लागि मतदाता नावली भर्नेको संख्या दुई हजार अडसठी सालको जनगणनाको जनसङ्ख्याभन्दा आधाभन्दा कम हो दुई हजार अडसठी सालको नेपालको जनसङ्ख्या दुई करोड चौसठी लाख चौरानब्बे हजार पाँच रहेको छ आयोगले नाम दर्ता गर्ने समय थपेको छैन नेपाली सेनाले आजदेखि नयाँ कारले पोसाक लागू गरेको छ पहिलो चरणमा नयाँ पोसाक हप्ताको तिन दिन मात्रै लागू हुनेछ सेतो सट र हरियो पाइन्ट सहितको नयाँ पोसाक पहिलो चरणमा सैनिक मुख्यालय र उपत्यका विभिन्न इकाइहरूमा कार्यरतका लागि लागू गरिएको छ सैनिक मुख्यालयका अनुसार अन्य चार बार पुरानै पोसाक लगाइनेछ पोसाक सिलाइमा भएकाले मुख्यालय र उपत्यका विभिन्न इलाकाका सबै सैनिकले भने नयाँ लगाउन पाएका छैनन् पूर्व पश्चिम राजमार्ग अन्तर्गत नलप्रासीको अरुणुखोला नजिकै गाडीको ठक्कबाट एकजनाको मृत्यु भएको छ मृत्यु हुने युवकको शनाखतफानी हुन सकेको छैन अरणुखोलादेखि झन्डै दुई किलोमिटर पश्चिमतर्फ जङ्गलको बेसमा मध्यरातमा ठक्कर दिएर गाडी फरार भएकोले खोजी कार्य भएको प्रहरले छएको छ सबलाई पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ अब पालो अर्पण जुनावाजको अर्पणजनावाजमा हाम्रो प्रश्न छ आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरका लागि सरकारले सार्वजनिक गरेको बजेटप्रति तपाईँको प्रतिक्रिया के छ यस सकारात्मक छ बि आशा गरेको जति भएन र से कार्यान्वयनमा चुनौती अर्पण जन आवाज मत दिन सकू जिस मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर गरी एक स्पेशल पोल टाइप गरी लागे को उत्तर ए बी वा सी टाइप करी चौवालीस पचपन्न वैंतालीस पचपन में पठा अर्पण जन मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको सम्पूर्ण सडकको वर्तमान अवस्था यस्तो रहेको छ त्यति बेला नारायणगढ हिटडा बेरगंज सडक खण्ड खुला रहेको छ नारायणगढ मोगलिन सडक खण्ड मोगलिनो विषय काठमाडौँ सडक खण्ड मुगलिन्द मोली पोखरा सडक खण्ड र नारायणगढ़ बोटो सडक खण्ड पनि खुला रहेको छ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 एउटा खेलसम्म सार वेस्ट इन्डिज र पाकिस्तान बीचको दोस्रोको दिवसीय क्रिकेट आज हुँदैछ युगानामा हुने, युगा हुने खेलमा मा पाकिस्तान मिलवाहा बल्हक र ड्यानो ब्राभोको कप्तानीमा मैदानमा उत्रिनेछ खेल नेपाली समयअनुसार तिन बजेपछि सुरु हुनेछ पाकिस्तान पहिलोको दिवसीयमा जित निका निकालेकाले आज पनि उच्च मनोबलको साथ मैदानमा उत्रैछ भने फराकिलो हार बिहोरेको वेस्ट जितको खोजीमा हुनेछ यसअघि पहिलोको दिवसीयमा पाकिस्तान एक रनको फराकिलो अन्तरले विजयी भएको थियो आज साउने संक्रान्ति देशभर आफन्तको साथ रमाइलो गरी मनाइदिए उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व आजबाट फेरि ए माओवादी अध्यक्ष प्रचण्डले सम्हाल्ने पदीय विवाद र विस्तारित बैठकबारे छलफल गर्न एकीकृत एक माओवादीको पदाधिकारी बैठक बस्दै संविधान सभा चुनावको तयारी र संगठनात्मक संरचनाका विषयमा छलफल गर्न नेकपा एमालेको बैठक बस्दै र वेस्ट इण्डिज र पाकिस्तान बीचको दोस्रो एक दिवसीय क्रिकेट र्निंगडमी मैथ साइंस रेस्ट नदीकन पांच विषय में मत एसएलसी और प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूड मल्टीलर्निंगडमी खैरहनी चार पर्षा हिमालयन बैंक को माथि अधिकारी चार भाव छयालीस एक सौ चौहत्तर अंठानब्बे जब दुई हात मिल् विश्वास बढ़्